पसीना कोई पसिना को कमाई खाथ्यो उथ्यो पहीले माल झेल छल छाम कलझेल छल छाम कह थ अरू मारी आफू बाँच्छ अहिले जालझेल छ कहाँ थियो र त्यहाँ अरू मारि आफू बाँच्छ अहिले सायद अहिलेका मान्छेहरू यस्तै हुन्छन् होला र गणेश खड्काजीले यो जोटिलो मुक्तक भो। मुक्तकार गणेश खड़काको यही चोटिलो र पोटिलो मुक्तकबाट आजको कार्यक्रम विम्ब प्रतिविम्बको उठान गरेका छौ यो चिसो चिसो अनि छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाइमा बस्नुभएका सम्पूर्ण मुक्त किला म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक पसिनाको कमाई खान्थ्यो उहिलेको मान्छे आफ्नो भरा आफै पर्थ्यो पहिलेको मान्छे जालझेल छलछाम कहाँ थियो र त्यहाँ अरू मारि आफू बाँच्छ अहिलेको मान्छे अरू मारी आफै बाँच्छ अहिलेका मान्छेको कुरा गरी के साध्य छ र हो गणेशजी तपाईँको घर देशको रस्ती बस्ती इटहरिचार सुनसरी अहिले भने फ्रिगेट आइल्याण्ड सेसेलदेखि हामीलाई सम्झिनुभयो यही नै ठूलो कुरा हो नि पहिला पहिला रेडियो नेपालको पोस्ट नम्बर छ सय चौतिसमा सयौं यस्तै मुक्तकिला पत्रहरू आउँथे यस्तै यस्तै चोटिला र पोटिला मुक्त भरिएका पत्रहरू आउँथे मुक्तकिला पत्रहरू आउँथे जमाना धेरै बदलिसकेको छ नि अचेलको भर्चुअल दुनियाँमा चिठी लेख्ने बानी पनि सबैको गइसक्यो होला है गणेशजी तपाईँ पूर्वमा बसेर पनि साहित्य साधना र कलामा डुबेर लाग्नु भएको थियो साथ समुद्र पारी परदेशमा पुग्दा पनि उस्तै चोटिला र पोटिला मुक्तक लेखिराख्नु भएको छ यसो तपाईँका तप कविताहरू पनि त मैले सम्झिराखेको छु नि यति परदेखि रेडियो नेपालको कार्यक्रम बिम्ब प्रतिविम्बलाई सम्झिनुभयो यही नै ठूलो कुरा हो आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा भने रेडियो प्रतिविम्ब एट जी मेल डट कम र फेसबुकको बिम्ब प्रतिविम्बको लाइक पेजमा पनि कतिपय घर र परदेशका मुक्तकिला मित्रहरूले चोटिला पोटीला मुक्तक पठाउनु भएको छ आजको कार्यक्रम बिम्बा प्रतिबिम्बामा उहाँहरुकै चोटिला र पोटीला मुक्तकलाई कार्यक्रम बिम्बा प्रतिबिम्बाको साथुxaml बनाएका छौ तिम्रा प्रेमी भावहरु मेरा हरेक गीतहरुमा लेख्ने गर्छु तिम्रा प्रेमी भावहरु मेरा हरेक गीतहरुमा लेख्ने गर्छु हसो खुशी मेरो जिंदगीको सहा तिमी भित्रै देख्ने गर्छु हासे बाचे तिम्रे तिम्रे नाम जपी, नदो तिम्रे माया को सिकने सुमर गीत संगीत को फ्यूजन विगत डेढ़ दशक देख रेडिपाल मुक्तिलो तरंग कार्यक्रम भींबा भींबा थुप्रे थुप्रे थुप्रे हो रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्बा प्रतिविम्बले डेढ दशकको यात्रा तय गरिसकेको छ यो डेढ़शकमा घर देश र परदेशका थुप्रै थुप्रै मुक्तकिला मनहरूले आकार पनि लिइसक्नु भएको छ यो नेपाली साहित्यको प्राप्ति हो नेपाली मुक्तक विधाको प्राप्ति हो त्यसो त कार्यक्रम विम्ब प्रतिविम्बको पनि प्राप्ति हो हामीले कार्यक्रम विम्ब प्रतिविम्बमा चोटिला पोटिला मुक्त हराफरको साथमा चुटुक्क चुटुक्क सदावहार धुनहरू पनि मिसाउने गरेका छौं गणेश खडकाजीले सेसेल्सदेखि पठाउनुभएका मुक्तहरू अब क्रमशः बोल्दै जान्छु है आज हुने कामलाई सधैँ भन्यौ भोलि आज हुने कामलाई सधैं भन्यौ भोलि झुक्या हुन सिपालु छौ फेरि रहने कामलाई सधैं भन्यौ भोलि झुक्या सिपालु छौ फेरि रह भन्यौ कालोलाई सेतो सेतोलाई कालो भन्यौ कालोलाई सेतो झुटको खेती बिग्रिएछ अनि बोक्यौ झोली झुटको खेती बिग्रिएछ अनि बोक्यौ झोली मुक्तकबाट गुलेली यसरी हान्न सकिन्छ नि है गणेशजी म ट्याङ्रो निकै मजाले चलाउनु भएको छ तपाईँले मुक्तकमा अब धुनलाई जोडौं है त गणेशजीको यही भानकिलो मुक्तक बोल्छु नखाउ त खानै पर्ने भोक जागेको छ नखाउ त खानै पर्ने भोक जागेको छ खाउँ भने त्यही खाँदा रोग लागेको छ अचम्म छ जवरजस्ती मान्नै पर्ने अचम्म छ जवरजस्ती मान्नै पर्ने थिति एउटा आउँदा अरू सबै थोक भागेको छ एउटा आउँदा अरू सबै थोक भागेको छ गीत मेरे मेरै प्रतिविम्ब जो झुटुटी जाने है ना जो झुटुटी जाने है ना आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको बाहु ना। केही गुनाउछु धेरै शान्ति पाछु केही शान्ति बाटमा यहाँ गीत सुनाउछु मल्याउ छु On juli mafani मेरो गीत मेरै प्रतिविम्ब होइन ना। नारायण गोपालले साह्रै सुमधुर गला दिनुभएको छ त्यसो त कार्यक्रम बिम्ब प्रतिविधि मूर्छना दिने गीत पनि हामीले सम्झेरै यो जोडेका हौं मुक्तकार गणेश खड्काजीको मुक्तकिलो भावनामा नारायण गोपालको सुमधुर गला मिसा गणेशजी तपाईँ साक्षीमा पारी फ्रिगेट आइल्याण्ड सेसेल्सदेखि हामीलाई सम्झेर यति बानकीला मुक्तक पठाउनुभयो तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई र शुभकामना भन्छु हरेक दिन जन्म मन का इजूर हरेक दिन जन्म मर् मन का ईच्छा हजूर कुनले दुखा क्ईले सिक्शन हर दिन परीक्षा हजूर हर बिहानी नया वर्ष हर दिन जन्म उत्सव ज हर दिन नया वर्ष र हर दिन जन्म उत्सव जस्तै लाग्छ स्कूल कलेजका का पत्र मात्र सीमित छैन शिक्षा हजुर स्कूल कलेजका प्रमाण पत्र मात्र चेह सीमित छैन शिक्षा हजुर ए हजुर त्यस्तै लाग्छ मलाई पनि यति बानकिला मुक्तक पठाउने हजुर हुनुहुन्छ भरत आचार्य उहाँको रस्ती बस्ती पानीरङको शहर पोखरा काहुडाँडा कास्की हो उहाँले पनि हामीलाई निकै सुपारी नरिवेल कडा कवज तोडी मुना पलायो कसरी सुपारी नरिवेल कडा कवच तोडी मुना पलायो कसरी सुष्म बीज पिपलको पत्थर बीज मौलायो कसरी अपार लीला यो प्रकृतिको बुझेर बुझिन सक्नु अपार लीला यो प्रकृतिको बुझेर बुझिन सक्नु कण कणमा प्राण भर्छ कसले यो सारा मिलायो कसरी कण कणमा प्राण भर्छ कसले यो सारा मिलायो कसरी भरतजीले साह्रै अहम प्रश्न गर्नुभएको छ उहाँको अर्को मुक्त यस्तो छ बरु ज्यानै फालेस बचन न फालेस भन्नुहुन्थ्यो बाले बरू ज्यानै फालेस वचन न भन्नुहुन्थ्यो बाले पशु पंक्षी पालेस अधर्मीलाई काँध नहालेस भन्नुहुन्थ्यो बाले दुध खुवाई पाले पनि विषय बमन गर्छ यति हेक्का राख्नु दुध खुवाई पाले पनि विषय बमन गर्छ यति हेक्का राख्नु जति राम्रो भए पनि सर्प पाल्दै नपालेस भन्नुहुन्थ्यो बाले जति राम्रो भए पनि सर्प पाल्दै नपालेस भन्नुहुन्थ्यो बाले बाले भनेको अर्धी त लागेको होला नि भरतजी होइन अर्को मुक्त यस्तो छ उहाँको हे नामर्द हो मरेको बाघको झुंगा नतान हे नर्द हो मरेको बाघको झुंगा नतान सड़कबाट सिसाको झ्यालमा ढुङ्गा नहान सत्ता भत्ताकै लागि कोलाहाल गर्छौ कति सत्ता र भत्ताकै लागि कोलाहाल गर्छौ कति जनता सधैं तिम्रै पछि लाग्छन् भन्ने नठान जनता सधैँ तिम्रै पछि लाग्छन् भरत आचार्यजीले भानकिला मुक्त पठाउनु भएको छ सत्ता बाहिर हुँदा राष्ट्रियताको हल्ला गर गर्छन् सत्ता बाहिर हुँदा राष्ट्रियताको हल्ला गर्छन् सत्ता पुगेपछि खैकेको रागले डल्ला पर्छन् सत्ताको खेलकिन यति साह्रो फोहोर हुन्छ सत्ताको खेल किन यति साह्रो फोहोर हुन्छ डरले हो कि करले हो आश गरेका नै अति तल झर्छन् डरले हो कि करले हो आश गरेका नै अति तल झर्छन् निकै व्यङ्ग कसुन भएको छ भरत आचार्यजीले दिन र ऋण परिस्थितिले लाग्छ लागेसी घिन हुँदैन दिन र ऋण परिस्थितिले लाग्छ लागेसी घिन हुँदैन जीवनचक्र यस्तै छ मान्छे जन्मे नमरेको दिन हुँदैन धन दौलत र आयु मान्छेले बसमा लाग राख्न किन सकेन धन दौलत र आयु मान्छेले बसमा राख्न किन सकेन कोही मर्यो अभावले धनीको पनि कात्रोमा खल्ती किन हुँदैन कोही मर्यो अभावले धनीको पनि कात्रोमा खल्ती किन हुँदैन कसैलाई प्रहर हुँदैन तरा मारेको प्रहर हुँदैन तरा मारेको प्रहर हुँदैन भागेर जाउँ कुन्था शहर मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन पल पल मरेर बाँच्नुको पीडा साह्रै मिठो स्वरमा गाउनु भएको छ स्वरूप राज आचार्यले डा कृष्णहरि भरालले पनि निकै मीठो गीत लेख्नुभएको छ गैरे सुरेशीले पनि उस्तै बान्किलो संगीत भर्नुभएको छ मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन पल पल मरेर बाँच्नुको पीड़ा यहां सुमधुर धुन में सुन सको गीत हामी गाऊा कास्की पोखरा का मुक्त मित्र भरत आचार्य जी का को मुक्त किलो भावना मिशा थियय जी को मुक्त किलो यात्रा काम बिंब प्रतिबिंब को तरफ बाधाई अभक कामना तिमी उसलाई जित्ने हो भने उसको सामु झुक्नु पर्दैन तिमी उसलाई जित्ने हो भने उसको सामु झुक्नु पर्दैन आकाशमा थुक्ने चाहनाले आफ्नै मुखमा थुक्नु पर्दैन यसरी सधैँ तिमी बुद्धि र विवेक प्रयोग गर्दै गयौ भने यसरी सधैँ तिमी बुद्धि र विवेक प्रयोग गर्दै गयौ भने थाह छ तिमी कहिले कसैको सामु पनि चुक्नु पर्दैन थाह छ तिमी कहिले कसैको सामु पनि चुक्नु पर्दैन आहा कति दार्शनिक मुक्त लेख्नुभयो है प्रेम बुढाथोकीले उहाँको घरदेशको रस्ती बस्ती दाङ उरहरी अहिले भने साक्षीमा पारी खाडी मुलुक कतारमा हुनुहुन्छ उरहरी दाङ भनिसकेपछि दस बाह्र वर्ष अगाडिको उही प्रेम बुढाथोकीलाई मैले झलझली जल सम्झिराखेको छु यही फेसबुकमा अस्ति मात्र हाम्रो दशकौं भेट भयो अक्षरले चिनेको भेट यति प्रिय लाग्दो रहेछ नि प्रेम उता खाडी मुलुकमा गएको मलाई अत्तो पत्तो थिएन मैले उनलाई पनि सामाजिक सञ्जालमा धेरै खोजेको हो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 प्रेम बुडा बुढाथोकी कति स्वाभिमानी मुक्त लेख्नुभयो दस बाह्र वर्ष अगाडि मुख मिठ मिठ बोलेको शुभ नाम असाध्यै पुलकित भएको छु म प्रेमजीको मुक्तकिलो यात्राका लागि शुभकामना भन्दै अरू मुक्तहरू पनि क्रमश बोल्दै जान्छु पीडा बोकी मनमा भन म कसरी पीड़ा बोकी मनमा भन म कसरी चुट बोकी मुटुमा भन म कसरी धोका दियो जिन्दगीले छल गरी मलाई धोका दियो जिन्दगीले छल गरी मलाई यो टुक्रिएको मुटु भन म घाँसौ कसरी यो टुक्रिएको मुटु भन म घाँसौं कसरी खै कसरी घाँस्ने कसरी घाँसने प्रेमजी दशकौं भेट भयो तपाईँको मुक्तक दशकौं पछि पढ्दाखेरि मेरो बोली नै लडबरिएको जस्तो लाग्छ सारा दुःख पिएर गयौ सारा दुःख पिएर गयौ हाँसो मलाई दिएर गयौ मलाई दुःख नहोस् भने आँसु सबै लिएर गयौ मलाई दुःख नहोस् भने आँसु आफै आँ लिएर गयो आहा कति छोटो मिठो कति चोटिलो र पोटिलो मुक्तक लेख्नुभएको छ प्रेम बुढाथोकीजीले अर्को मुक्तक छ उहाँको त्यस्तै छोटो छ खुसी लुटेको बेला खुसी लुटेको बेला मुटु फुटेको बेला म कसरी हाँसु भाग्य टुटेको बेला खुसी लुटेको बेला मुटु फुटेको बेला म कसरी हाँसु भाग्य फुटेको बेला मुक्तक जति छोटो लेख्न सके उति मीठो हुँदो रहेछ भन्ने कुरो प्रेम बुढाथोकीजीको यो मुक्तक पढेर पनि आभास मिलेको छ प्रेमजीको अर्को मुक्तक बोलु है सधैँभरि तिमीलाई नै देख्न पाए हुन्थ्यो सधैँभरि तिमीलाई नै देख्न पाए हुन्थ्यो तिमी हिन्ने बाटोमा नै टेक्न पाए हुन्थ्यो सधैँभरि तिमीलाई नै देख्न पाए हुन्थ्यो तिमी हिँड्ने बाटोमा नै टेक्न पाए हुन्थ्यो उकाली र होराली थियो वनपाख गर्दा उकाली र ओराली त्यो पाखा गर्दा तिमीलाई बिजने काडा छेक्न पाए हुन्थ्यो तिमीलाई बिजने काँडा छेक्न पाए हुन्थ्यो कति हार्दिक मन रहेछ प्रेमजीको अब अर्को मुक्तक बोलु है सबैको एउटै सहर भएन यहाँ सबैको एउटै सहर भएन यहाँ सबैको एउटै रहर भएन यहाँ सबैको एउटै सहर भएन यहाँ सबैको एउटै रहर भएन यहाँ दुःख बगाउनलाई सधैँको लागि दुख बगाउनलाई सधैंको लागि सबैको एउटै नहर भएन यहाँ सबैको एउटै प्रेमजीकै मुक्त बोलिराखेको छु यो बस्तीमा त कोलाहालो शहरको के कुरा भो यो बस्तीमा त कोलाहाल छ त्यो शहरको के, के कुरा भो यो आकांक्षा त बाँचेकै छ त्यो रहरको के कुरा भो जति डुबु उति डुबु लाग्छ त्यो हृदयको गहिराईमा जति डुबे पनि उति डुबु डुबु लाग्छ त्यो हृदयको गहिराईमा यो भावना त बल्झेकै छ त्यो लहरको के कुरा भो यो भावना त बल्झेकै छ त्यो लहरको के कुरा भो उर्हहरी दाङका मुक्तकिला मित्र प्रेम बुडा बुढाथोकी खाडी मुलुकमा पुगेर पनि अस्ति मात्रै हाम्रो सामाजिक सञ्जालमा भेटभो यति वानकीला मुक्तक पठाउनु भए कि अब धुनलाई जोडु व्रत बस्यौरे सुनेको छु मेरै लागि भने व्रत वश्यौरे सुनेको छु मेरै लागि भने फूल चढाउछौरे सुनेको छु मेरै लागि भने व्रत बस्छौरे सुनेको छु मेरै लागि भने फूल चढाउछौ रे सुनेको छु मेरै लागि भने भन तिमी किन सधैँभरि मन्दिरमा पुगी भन तिमी किन सधैँभरि मन्दिरमा पुगी सधैँ भाकल गर्छ्यौरे मेरै लागि भने सधैँ सधैँ भाकल गर्छ्यौरे लागि भने दुनियालाई नभनि भन्ना हुन्छ एउटा सीत भन्न हुन्छ एउटा सीत केवल मागे फर्क्यो भना तिमीले बुझ्ने देउता सीता दुनिया हुन्छ एउटा शीत भन्न हुन्छ एउटा सीत फर्किए हातमा फुलको थाली छ हातमा फुलको थाली नछा निधारो आली छ बाह्र मगदा सिन्दुर मन्द केवर माघी फर्क्यौ भन तिमीले पूज्नेसित दुनियाँलाई नभनेसित रामभक्त जोजीजुले गला दिनु भएको छ नारायण रायमाजीले पनि सुमधुर संगीत भर्नुभएको छ दशकौं पछि भेटिएका मुक्तकिला मित्र प्रेम बुढाथोकी जीले अहिले भने खाडी मुलुक कतार पठाउनु भएको उहाँकै मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं दशकौं भेट भएका उ दाङका मुक्तकिला मित्र प्रेम बुढाथोकीजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना भन्छु कुर्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रे बाटो हो मेरो देह केही होइन केवलले थुप्रो माटो हो कुल्ची हिँडा हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल थोप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपाटोकेको अहिले यहाँहरू रेडियो नेपालको मुक्त तरंगमा कार्यक्रम बिम्बा प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरुले आफ्ना मौलिक चोटिला र पोटीला मुक्तक पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिबिम्ब पोस्ट बक्स नम्बर 634 सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आईडी हो रेडियो प्रतिबिम्ब एट जी मेल आफ्ना मुक्तहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू नेपाल रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम विम्ब प्रतिविम्बमा रेडियो प्रतिविम्ब एट र फेसबुकको विम्ब प्रतिविम्बको लाइक पेजमा पठाउनुभएका चोटिला पोटीला र वानकीला मुक्तकहरू जस्ताको तस्तै सर्लकै उक्काएर जस्ताको तस्तै साभार बोल्दैछौं शिर काटेर चढाएनी देख्दैन यो मान्छेको जात कस्तो शिर काटेर चढाएनी देख्दैन यो मान्छेको जात कस्तो गहनाले पूर्यो पाओसम्म पुग्दैन यो सुनको मात कस्तो शिर काटेर चढाएनी देख्दैन यो मान्छेको जात कस्तो गहनाले पूरेनी पाओसम्म पुग्दैन यो सुनको मात कस्तो नबुझ्नु केही छैन बुझ्न नचाहनु सायद भूल हुन सक्छ नबुझ्नु केही छैन बुझ्न नचाहनु सायद भूल हुन सक्छ डुबाएर अपनौत्तको सागरमा कहिले न उतार्ने घात कस्तो डुबाएर अपनौत्तको सागरमा कहिले नौ उतार्ने कस्तो खै यो कस्तो हो कस्तो हो लक्षजी रेडियो प्रतिविम्ब एट मा मेल डट कममा हिजो पठाउनुभएका मुक्त उहाँको रस्ती बस्ती किर्तिपुर पाँगा नौ होला मुक्त लेख्नुहुन्छ सम्हालिने मन कहिले काहीँ अत्तालिन पनि सक्छ सम्हालिने मन कहिले काहीँ अत्तालिन पनि सक्छ सोचेर बोल्ने मन कहिले काहीँ हतारिन पनि सक्छ मनको न कुनै सीमा न कुनै बन्धन पक्षी जस्तै त्यसैले मनको न कुनै सीमा न कुनै बन्धन पंशी जस्तै त्यसैले आकाशमै उड्ने मन पनि कहिले काहीँ भाँसिन सक्छ आकाशमै उड्ने मन पनि त कहिले काहीँ भासिन सक्छ आहाजीकै मुक्त बोली राखेको छु डुबिन्छ कहिले सागरमै त कहिले काटिने धारमा अड्किन्छ कहिले मैदानमै पनि कहिले काँडे तारमा ड डबिन्छ कहिले सागरमै त कहिले काटिने धारमा अडकिन्छ कहिले मैदानमै पनि कहिले कडेतारमा बढ़ता माया हुँदा आफ्नैसँग पनि डुबिने रहेछ बढ़ता माया हुँदा आफ्नैसँग पनि डुबिने रहेछ जसरी डुब्छ मौर्य अधिक मह हुँदा आफ्नै घारमा जसरी डुब्छ मौर्य अधिक मह हुँदा आफ्नै घारमा लच्छु थापाजीले निकै दार्शनिक मुक्तक लेख्नु भएको छ अर्को मुक्तक उहाँको यस्तो छ जिन्दगी भयो रहरै रहहरस्तो कठिन पिए र जहर जिन्दगी भो रहरै रहर जस्तो कठिन पिएर जहर निसिने भिड़मा पनि एक्लै हुने कस्तो सहर धुम्मछा छ आकाश न छ पवन तै पनि आकाश न पवन तै पनि बतासिन्छु झमझम दर्क्यो पानी सधैं सुक्खा हुने कस्तो नहर झमझम दर्क्यो पानी सधैँ सुखा हुने कस्तो नहर लक्षु थापाजी तपाईँकै मुक्तक बोलिराखेको छु अब भने धुनलाई जोडौं है त कति तन्किनु जिन्दगी तन्किनुको पनि हद हुँदो रहेछ कति तन्किनु जिन्दगी तन्किनुको पनि हद हुँदो रहेछ कति गाँठो पार्नु जिन्दगी गाँठोको पनि खत हुँदो रहेछ कति तन्किनु जिन्दगी तन्किनुको पनि हद हुँदो रहेछ कति गाँठो पार्नु जिन्दगी गाँठोको पनि खत हुँदो रहेछ खुम्चिँदा खुम्चिँदा आफै भित्र निसासिएर जिन्दगी खुम्चिँदा खुम्चिँदा आफै भित्र निसासिएर जिन्दगी फगत एक मन थियो त्यही मनकै पनि बध हु रहेछ भगत एक मन थियो मनको पनि बध हु रहेछ मन, रहे मन कोकुरा ठ परे जाला दियो जट सुनै दियो सम्झमनैमा घाम छया वरि परे र लैमा भोरी मिझमी साझ्यो सम्झमनैमा घाम छया वरि परे र लै माम्रो माया बोकि अल्झेला सुखी जला आसुट सुनै दो मनको कुरालाई बाँधिन राख गाठो परिजाला चट्ट सुनाइदेऊ डेनी डेन्जोङपाले साह्रै मिठो गला दिनु भएको छ रञ्जित गजेमरले आफैले लेखेर आफैले संगीत भर्नुभएको हो यो मिठो गीत किर्तिपुर पाँगा नौ रस्ती बस्ती भएकी मुक्तकार लच्छु थापाजीको मुक्तकिलो भावनामा चुटुक्क मिसायौं लच्छु थापाजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट हार्दिक शुभकामना मन को न राखा, गाठो परे जाला जो, जो। <laughs> मैटा नारा चाहिए सारा चाहिए अन्यायक विरूद्ध में हो यह चेतावनी अन्यायकै विरुद्धमा हो यो चेतावनी पनि आन्दोलन सफल पार्न सर्वहारा चाहिएको छ चा। <laughs> आन्दोलन सफल पार्न सर्वहारा चाहिएको छ चा। ओहो निकै दामी मुक्तक पठाउनु भयो त हो खेमराज जी उहाँको रस्ती बस्ती लिबाङ नगरपालिका दुई चौर पानी रोल्पा हो उहाँ पनि निकै बानकिला मुक्तक लेख्नुहुन्छ अनौठोपो छ जीवन बुझ्न सकिँदैन अनौठोपो छ जीवन बुझ्न सकिँदैन सोच्यो सम्झ्यो झन बुझ्न सकिँदैन यसो गरू भन्यो फेरि उसो गर भन्छ यसो गरू भन्यो फेरि उसो गर भन्छ वास्तवमा आफ्नै मन बुझ्न सकिँदैन वास्तवमा हो आफ्नै मन बुझ्न सकिँदैन गाउँलेजी निकै बानकिला मुक्तक लेख्नुहुन्छ रोल्पामा बसेर रा पनि राजधानी भन्दा सुदूर बेमानी हुँदै हुन्न राजधानी भन्दा सुदूर बेमानी हुँदै हुन्न मालिक भन्दा मजदुर बेमानी हुँदै हुन्न राजदानी भन्दा सुदूर बेमानी हुँदै हुन्न मालिक भन्दा मजदुर बेमानी हुँदै हुन्न सिकाउन बुझाउन गाह्रो छ मान्छेलाई सिकाउन र बुझाउन मात्र गाह्रो छ मान्छेलाई मान्छे भन्दा कुकुर बेमानी हुँदै हुन्न मान्छे भन्दा बेमानी कुकुर त अह हुँदै हुन्न कति घुमाउ कति कसिलो चोटिलो पोटिलो मुक्तक लेख्नुभयो हो गाउँलेजी देखाउनलाई होला प्रचार यस्तै भन्छौ देखाउनलाई होला प्रचार यस्तै भन्छौ भन्न तिमी बारम्बार यस्तै भन्छौ देखाउनलाई होला प्रचार यस्तै भन्छौ भन्न तिमी बारम्बार यस्तै भन्छौ वास्तविकता त मलाई मात्र थाह छ वास्तविकता त मलाई मात्र थाह छ तिमी किन सधैँ बेकार यस्तै भन्छौ तिमी किन सधैँ यस्तै बेकार भन्छौ खेमराज गाउँलेजी मुक्तको मट्याङ्राले गुलेली हान्न निकै सिपाल हुनुहुन्छ है अब धुनलाई जोडौं है तस्विर हेरेर मात्र अब म बाँच्न सक्दिन शब्द कोरेर मात्र अब म बाँच्न सक्दिन तस्विर हेरेर मात्र अबमा बाँच्न सक्दिन शब्द कोरेर मात्र अबमा बाँच्न सक्दिन मलाई तिम्रो मायालु साथ चाहिएको छ मलाई त तिम्रो मायालु साथ चाहिएको छ सास फेर मात्र अबमा बाँच्न सक्दिन सास फेर मात्र अबमा बाँच्न सक्दिन तस्बी लिएर जाओ सपना भुलाई सारा सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिर माछ तिम्रै तस्विर लिएर जाऊ अह योगेशवैद्यले सारा मिठो गला दिनुभएको छ शिव अधिकारीले लेख्नुभएको ले गीत हो नातिकाजीले पनि उस्तै सुमधुर संगीत भर्नुभएको छ यो मिठो गीत खेमराज गाउँलेजीको मुक्त किलो भावनामा चुटुक्क मिसाएका हुमा बसेर पनि मुक्तको विकास र विस्तारमा निरन्तर लागिराख्नु भएको छ उहाँको गाउँलेजीको शुभनाम लिँदाखेरि पनि छाती ढक्क फुल्छ खेमराज गाउँलेजीको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना दही मथेर नौनी निकाल्ने मदानी हो मुक्तक चौरासी व्यजनहरूमा स्वादिष्ट चटनी हो मुक्तक दही मथे र नौनी निकाल्ने मदानी हो मुक्तक चौरासी व्यञ्जनहरूमा स्वादिष्ट चटनी हो मुक्तक, प्रेमै होसिया सामाजिक धार्मिक राजनीतिक नाङ्लोमा राखेर निफन्ने छ मुक्तक य हजुर नाङ्लोमा राखेर निफन्ने छ मुक्तक हो त हामीलाई पनि त्यस्तै लाग्छ पानीरङको सहर पोखरामा बसेर मुक्तक साधना गर्ने अल्प मुक्तक हुने उहाँले पनि हिजो तीनटा मुक्तक पठाउनु भएको थियो दोस्रो मुक्त यस्तो छ मुक्तकको पहिलो पंक्तिले धनु बाण उठाउँछ मुक्तकको पहिलो पंक्तिले धनुबाण उठाउँछ दोस्रो पंक्तिले धनु बाणमा ताँदो चढ़ाउँछ स्वतन्त्र रहेर अचूक निशाना ताक्छ तेस्रो पंक्तिले स्वतन्त्र रहेर अचुक निशाना ताक्छ तेस्रो पंक्तिले चौथो पंक्तिले शिकार ठाउँको ठाउँ ढलाउँछ चौथो पंक्तिले त शिकार ठाउँको ठाउँ ढलाउँछ मुक्तक यस्तो हुन्छ भनेर अल्पविरामजीले मुक्तकै सूत्र लेख्नु भएको छ मुक्तकको पहिलो पंक्तिले धनुबाड उठाउँछ दोस्रो पंक्तिले धनुबाड़मा ताँदो चढ़ाउँछ स्वतन्त्र रहेर अचूक निशाना ताक्छ तेस्रो पंक्तिले स्वतन्त्र रहेर अचूक निशाना ताक्छ तेस्रो पंक्तिले चौथो पंक्तिले सिकार ठाउँको ठाउँ ढलाउँछ चौथो पंक्तिले त सिकार ठाउँको ठाउँ ढलाउँछ हो त मुक्तकको फर्मुला यही त भने पहिलो दोस्रो र चौथो अन्त्य अनुप्रास हुन्छ तेस्रो स्वच्छन्द हुन्छ ए प्लस बी होली स्क्वायरकै फर्मुला उहाँले मुक्तकमा गा लगाउनु भएको छ अल्पविरामजीको अर्को मुक्तक बोल्छु है सप्तरंगी इन्द्रिणी देखे भने सम्झनु त्यो मायालुको भेष हो सप्तरंगी इन्द्रिणी देखे भने सम्झनु त्यो मायालुको भेष हो रेशमी बादल देख्यौ भने सम्झनु त्यो मायालुको केस हो खोइ कति बयान गरु साथी मेरी मायालुको खो कति बयान गरू म साथी मेरी मयालू को मटो में सुगंध फैलिओन मयालू को परिवेश हो मटो में सुगंध फैलिओन मयल को परिवेश हो पानीरंग पोखरा का मुक्तकार अल्प विरामजी को मुक्तक बोलते थे वहां मुक्त किलो यात्रा का शुभकामना जिंदगी उपहार समझे जिउनुहोस् जिन्दगी उपहार सम्झेर त्यो रमाइलो बसन्तको बहार सम्झेर कृष्ण अनि बुद्धले नि जिए थिए यसरी कृष्ण अनि बुद्धले नि जिएथे यसरी न आफ्नो न अरुको संसार सम्झेर न आफ्नो न अरूको संसार सम्झेर यसरी जिउनु पो जिउनु त है नरेश निश्चल अवस्थी निकै बानकिला मुक्तक लेख्नुहुन्छ उहाँको रस्ती कैलाली हो अहिले भने किर्तिपुरबाट हामीलाई इमेलमा पठाउनुभएका मुक्त उनी प्रेम बिनाको जीवन हुनै सक्दैन प्रेम बिनाको जीवन हुनै सक्दैन माया किनवेच गर्ने धन हुनै सक्दैन आत्माबाटै माया गरिएको बेला आत्माबाटै माया गरिएको बेला त्यो चोखो यो पापी मन हुनै सक्दैन अह त्यो चोखो यो पापी मन हुनै सक्दैन माया गर्न खोज्दा मैले माया गर्न सकिन एउटै बाटो हिँड्दा पनि तिम्रो छेउमा पर्नै सकिन ओहो जुनू रिजालजीले सारे मिठो गला दिनुभएको छ सुनिल केशीजीले लेख्नुभएका गीतीहरूपुन सन्तोष श्रेष्ठजीले पनि साह्रै मिठो संगीत भर्नुभएको छ कैलालीका मुक्तकिला मित्र नरेश निश्चल अवस्थीजीको मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसायौं नरेशजी तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना आए तिम्रो सौन्दर्य नभा भए गल्ती गर्ने थिइन तिमलाई अमृत नठान्या मर्ने थिएन तिम्रो सौन्दर्य नभा भए गल्ती गर्ने थिइन तिमीलाई अमृत नठान मर्ने थिइन तिमलाई आत्मा दिएर त बिजोग भो तिमीलाई आत्मा दिएपछि त मेरो बिजोग भो नत्र आत्महत्या गर्ने थिइन नत्र त मैले पनि आत्महत्या गर्ने थिइन ओहो कस्तो मुक्त लेख्नुभयो हो विष्णु राणाजी लदावीर सिन्धुली उहाँको रस्ती हो उहाँको अर्को मुक्तक यस्तो छ कुर्कुच्चा फुटाई फाट्या भाग्य टाले उदाँगङ रहेछ कुर्कुच्चा फुटाई फाट्या भाग्य टाले रहेछ पसिना बगाउँदैमा नपाउने सम्पन्नता महँगो रहेछ सिंगै जीवन खर्चदा आङ ढाक्न सकिएन सिंगै जीवन खर्चदा पनि आङ ढाक्न सकिएन लाज पचाउनमै अस्तव्यस्त सत्य भने नाङ्गो रहेछ लाज पचाउनमै अस्तव्यस्त सत्य भने नाङ्गो दार्शनिक मुक्तक मुक्तिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविदिक बधाई अनि शुभकामना तराईले बुझ्न सक्दै सकेन पहाड़को भीर कस्तो भने जस्तो बुर्थ्यो खुकुरीले अचानक पीर कस्तो भने तराईले बुझ्न सक्दै सकेन पहाड़को भीर कस्तो भने जस्तो बुझ्दैनथ्यो खुकुरीले अचानकको पीर कस्तो भने कसरी गर्न सक्छौ तिमी बजारमा मेरो भाग्यका कुराहरू कसरी गर्न सक्छौ तिमी बजारमा मेरो भाग्यका कुराहरू छैटी त छिन अन्यलमा छ रमेशको तकदिर कस्तो भने छैटी त छिन अन्यलमा छ रमेशको तकदिर कस्तो भने निजगढ बाह्र रस्ती भएका रमेश रसिकजीका मुक्त हुन् नाम त उस्तै उस्तै मिलेछ उहाँ चाहिँ रसिक लेख्नुहुँदो रहेछ रमेश रशेकजीले निजगढ़ बाराबाट आजै पठाउनुभएका मुक्त कुनी तिमी मेरो दिलको प्रेयसी बन्ने भए तिमी मेरो दिलको प्रियासी बन्ने भए म मोठ अनि तिमी तुलसी बन्ने भए तिमी मेरो दिलको प्रेयसी बन्ने भए म मोठ अनि तिमी तुलसी बन्ने भए तिमीसँगै विवाह गर्न राजी छु प्रिया तिमीसँगै विवाह गर्न राजी छु प्रिया मेरो सुनौलो भाग्य लेख्ने मसी बन्ने भए मेरै सुनौलो भाग्य लेख्ने मसी बन्ने भए किसानको छोरा हुम दाउरा घाँस काट्नु पर्छ किसानको छोरा हुम दाउरा घाँस काट्नु पर्छ पसिनासँग का जिन्दगीको परिभाषा साट्नुपर्छ मेरो दुलै पनि आउने भए तिम्रो इच्छा प्रिय मेरो दुलै पनि आउने भए तिम्रो इच्छा प्रिय मैले जस्तै तिमीले पनि दुख गर्न आँट्नु पर्छ मैले जस्तै तिमीले पनि दुख गर्न आँट्नु पर्छ जी अविवाहित हुनुहुन्छ जस्तो छ मुक्तक पढ्दाखेरि अब के अर्को मुक्तक बोल्छु है एकान्तमा एक्लै बसी टोला आउने भएको छु एकान्तमा एक्लै बसी टोला भएको छु तिम्रो तस्विर हेरी हेरी लोलाउने आउने भएको छु माया प्रेम गर्दा आज छु यस्तो हालतमा माया प्रेम गर्दा आज छु यस्तो हालतमा निधरीमा पनि तिम्रै नाम बोलाउने भएको छु राति निधाउँदा पनि तिम्रै नाम बोलाउने भएको छु रसिकजी तपाईँ पनि सपना देख्दै दे, कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ कि कि हो अब धुनलाई जोडौं है तपाईँको अन्तिम मुक्त यस्तो छ हिँडेको छ पर्दैछु जवानी भन्दकी राखेर रा। हिँडेको छ पर्दै सु जवानी बन्दकी राखेर रा, आमा बाबुको सुनौलो जिन्दगी बन्दकी राखेर रा, भन्नेले त भन्छन् अनि कुरा काट्छन् अझै उसको भन्नेले त भन्छन् अनि कुरा काट्छन् अझै उसको हिँडेको थियो भोको पेट र सिरानी बन्दकी राखेर रा, हिँडेको थियो भोको पेट र सिरानी बन्दकी राखेर रा। पर्देश जाने दाई लाहोरीलाई सम्झेर भनिदेऊ छोडेर जाने निष्ठुरी लगिदेऊ सरला जोशीले सारे मिठो गला दिनु भएको छ नातिकाजीले आफैले लेखेर आफैले संगीत भर्नुभएको गीत हो यो यो मिठो गीत यो स्वदेशी भावना निजगढ बाराका मुक्तकिला मित्र रमेश रसिकजीको मुक्तकिलो भावनामा मिसायौं त्यसो त कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा रेडियो प्रतिबिम्ब एट र फेसबुकको बिम्ब प्रतिविम्ब पेजको लाइक पेजमा प्राप्त भएका चोटिला पोटिला मुक्त हरफहरू सरसर्ती बोलिसकेका छौं हामीले आज बोलिएका सबै मुक्त मित्रहरूलाई कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट पुनः हार्दिक बधाई र शुभकामना दिँदै आजको यो विम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओझेलिन्छुहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्री I sung the body